नमस्कार। उज्यालु रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्भेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत केमेरेको स्वागत श्रुति सम्भको शुक्रबारको श्रृंखलामा हामी गएको केही सातादेखि रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन सुन्दै आएका छौं गएको साता हामीले यसको चौथो श्राचन सुन्यौं पृष्ठ छयानब्बेसम्म पुग्दा यसको मुख्य पात्र उसको जिल्लाबाट अरू ठाउँमा पुगिसकेपछि गंगालाई छटपटी भएको छ अब के हुन्छ सुनौ पृष्ठ सन्तानब्बेबाट रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको पाँचौं श्रृंखला हप्ता महिना हुँदै देव बागलुङ गएको पूरै एक वर्ष बितिसक्यो देवले कहिल्यै सम्झेन मलाई न चिठी पठायो न त भेट्न आयो निठोरी रहेछ एटा सपना बनाये अर् भत्की फिर सपना बुन्न शुरू करुआ को घर जस्ते मेरो भाग्य में मा दुःख मत देखे देवसंग बिता हरेक पल में खुशी थे मया में थे दुनिया बिर्स भान मैं अज याद शनिवार को दिन बिहान फिल्म हेन जल भि हाथ साम हलवा बाहर आउा हाथ सामे भीडवा बिस्तार उसको स्पर्श नजीब को आज पनि त्यो फिल्मको गीत रेडियोमा बस्दा देवलाई खुब सम्झिन्छु तिमी कति निष्ठुरी छ ओेव क्लासबाट भागेर चटपटे खान जाँदा सरले हामीलाई क्लास बाहिरै एक घण्टा उभ्याएका थिए हामी खुब मजाले आँसेका थियौं सबै यादहरू आजै छन् ताजै छन् मसँग एसएलसी सकेर घरमै बसेको छु दिनभर बस्न साह्रै अल्छी लाग्छ सा। केही गर्न जाँगर नै चल्दैन स्कूल र साथीहरूको एकदम याद आइरहेको छ ती दिन फर्क हे मेरे बाल्यकाल धरे क्रा गभंदा अलग मं भर उके अभाव रुखहर बीच आपूला संघर्ष को मैदान बट जितने कोशिश करते जीवन गिशाते थे सानों में एकदम गाड़ो थे अरल रजिलो पटक्क छब को हेपाई रुटाई सहे उको हाँ मशन होन्थे तर उत्तर हे जिज्ञासाहरू मनमा दबाउन सिकेर उर्के जीवनका तथ्यहरूलाई हरेक पल केही नयाँ सिक्ने र केही नयाँ गर्ने चाहना भएकाले स्कूलले जीवन सबैभन्दा लोभलाग्दो लाग्छ भनिन्छ नि विद्यार्थी नै परिवर्तनका सम्वाहक हुन् झलझली सम्झन्छु ती दिनहरू ती क्षणहरू सर क्लासभित्र छिर्ने बित्तिकै गुड मर्निङ र गुड आफ्टरनुन भन्दा क्षण रोल नम्बर बोलाउँदा यस सर भन्दा क्षणहरूले अझ बढ़ी झकझकाउनु स्मृतिलाई मगर निकाकीको छोरो पनि ठूलो भइसक्यो उनको छोराले पनि अब मजस्तै गरेर पढला छोरालाई भात खुवाउँदा कथा सुनाउँदै खुवाउँथिन् जंगलमा एकजना ऋषिको कुटी थियो कुटी नजिकै एउटा नदी पनि थियो ऋषि सधैँ नदीमा नुहाउन जान्थे एक दिन ऋषि नदीमा नुहाउँदै गर्दा एउटा सानो मुसु चिलको नदीमा खस्यो अनि के भयो आमा बेला उत्सुक भएर प्रश्न गर्थ्यो कस्तो ज्ञानी भएर सुनेको मैले पनि कथा सुनिरहे सानोमा पढेको थिएँ किताबमा त्यो बालापन झलझली आँखामा नाच्दै थियो अनि ऋषिले मुसीलाई छोरी बनाएर कुटीमा लगेर पाले मुसी दिनदिन ठुली भाइ अब ऋषिले मुसीको बिहे गर्ने विचार गरेछन् सबैभन्दा ठूलो त सूर्य भगवान नै होला भनेर सूर्यसँग बिहे गर्न लाग्दा मुसीले मानिन्दछन् सूर्यले पोल्छ म बिहे गर्दिन भने छिन् <laughs> कथा सचेको थिएन बाबु आइपुगे म जसङ्ग जस्के जुरुपको उठेर भित्र गए मुसीको कथा मेरो मुठुमा गएर गाडियो साँच्चै सूर्यले पोल्छ मुसीलाई विचरा मुर्सी मलाई पनि देवबाहेकहरू सूर्य चाहिँ पोल्ने लाग्छन् बिहे गर्दिन देव, देव तिमी कहाँ गयो तिमी छिट्टो आऊ तिमी मलाई थाहै नदी टाढा हुँदा मेरो के हालत भयो होला सोच्यौ तिमीले जहाँ छौ जसरी भए पनि आऊ हेर देखिँदैन माया माया त मैले मनैदेखि गरेकी छु महसुस गरेर त अनि थाहा पाउँछ कति माया छ तिम्रो लागि मोटुभित्र मिलने भाई चीर दखाईदिन्थे मन मन देवसंग संवाद करें बाउले बोलाए दम बढ़े स्या छाती तल मथि करते थे जोड़ जोड़ ले तिमी मैं सोधे बऊ बोल सकद बाहर आए मगर काका बोलाएं हतारिदे मगर काका और मगर नहीं का काकी आईहां मगर काकाउला बोक अस्पताल लगे डांडा में अस्पताल सैक्टर सी जी को बीच छ सबले अस्पताल डांडा भन्थे अस्पताल को पछाड़ी पानी टैंकी टैंकी छेमें हम स्कूल छऊ को पक्ष पी गए हतार हतार अस्पताल पुग्यो मन में अत्याश भर कई बेर युलाए पी मगर काका ने अब रिपोर्ट आऊँ रिपोर्ट कुर्दा झंडे दुई घंटा बीत रिपोर्ट हेरा डाक्टर अलग साकभर छिटो आमदा अस्पताल ला एक आमदा अस्पताल एम्बुलेन्स गाड़ी आईपुगो हतार हतार बबूला गाड़ी में मगर काकालाई जान दिएन उनले केही के पैसा बोकेका रहेछन् मलाई दिँदै भने ल्याउयो राख खर्च हुन्छ म भोलि आउँछु बाउसँग म एक्लै गएँ बाउलाई एम्बुलेन्समा राखेपछि एम्बुलेन्स चिच्याउँदै दौडियो आम्दा अस्पतालको बाटो मेरो मन त्योभन्दा बढी चिच्याएको थियो बाउलाई केही त नहोला आम्दा अस्पतालभित्र पनि इमर्जेन्सी जाँच बुझ्न लाग्यो डाक्टरले औषधि खुवाइदिए बाउलाई निमोनिया भएछ आत्तिनु पर्दैन भोलि एकदिन राख्दा होला भन्दै डाक्टर गए मन अलिक शान्त भयो लामो सास फेरे बाउले फुसफुसाएको स्वरमा बल्ल तल्ल सोधे के भयो तलाई केही छैन बाबुलाई हेरिरहन मन लाग्यो आफै यो हालतमा छन् यो अवस्थामा पनि मेरो चिन्ता लिन्छन् मेरो बाउ देउतै हुन् बलैले आँसु थामे केही बेरपछि अलि सहज भयो आउँदा अस्पताल गनाएको बल्ल थाहा पाएँ चाहिँ गन्द आइरहेको थियो पिसाब लाग्यो टोयलेट खोज्दै हिँडे नजिकै रहेछ छिरे छिची टोयलेट त जानै नसकिने रहेछ गनाएर टोयलेटमा खुट्टा राख्ने ठाउँमा भोलीपल मगर काका आए कई पैसा बोक पैसा पुग्शा हिजो दी पैस सक मगर नि काकी खानेकुरा पठाएकी अस्पताल आएदी कहीं खाएकी भोकले पेट में क्या हुँ, क्या हुँ, पारे थे शायद बोक ने को गन्ध भी बिर्सा ती बस खाए मगर काकाकी सहारे गुण लगा पर्सिपल्ट बल बल्ल बाब्ला अलिक ठीक भीन दिन काट तीन वर्ष झारो भिस्चार्ज कर बाउको अनुहार अलिक उज्यालो देखेँ खुसी लाग्यो बाउलाई तातो पानी तताउँदै गर्दा सोधेँ के खान्छ बाउ अलिकति गिलो भात पकान घाँटीबाट छिर्छ कि त बाले बोल्न पनि पैसा पर्छ झै गरेर मुस्किलले भने ले बाउ मैले तातो पानी दिँदै भने यो पिउँदै गर म भात पकाउँछु बाउलाई तातो पानी दिइसकेपछि मैले चामल हेरेँ बगडा चामल मात्र थियो ढुङ्गा मिसिएको रहेछ मगर्नी काकी कहाँ गएँ काकी उनन थिएन बााउलाई कस्तो छ मलाई देख्ने बित्तिकै अलिक ठिक भयो गिलो भात खान्छु भनेका छन् तर हाम्रोमा त बगडा मात्र छ तिम्रोमा अलुवा चामल छ भने पैँचो देऊ न एकछिन है नानीका लागि अस्ति पथरी बजारबाट ल्याएको थियो म हेर्छु काकीले भनेन् म ठिङ्ग बाहिरै उभिरहए मगर निकाकी भित्र पसिन् एकैछिनमा थोरै चामल लिएर आइन् थोरै रहेछ मलाई दिदी भनिन् ल यति भए पनि पकाएर खुवा हुन्छ काकी मैले आभार प्रकट गर्दै चामल लिए गिलो भात पकाए थोरै नुन र बेसार पनि हालिदिए थालमा पस्केर हल्का बाफ गइसकेपछि बाउको छेउमै राखेर भने बाउ भात बाउले फुफू गर्दै भात फुके तातो भएछ एक चम्चा मुखमा हाले स्वाद पाएनछन् खाना अल्छी गरे यति त खानुपर्छ बाउ मैले कर गरे छोरी बाउले निकै निराश स्वरमा बोलाए के बासुक पाएँ म बुढो भइसके आज हो कि भोलि थाहा छैन यो स्वार्थी संसारमा तलै मात्र माया गरी बाँचेको छु यति भनिसकेर मेरो टाउको हातले सुमसुमा अनि फेरि थपे तेरो बिहे गर्न पाए फुस्स साह जान्थ्यो मलाई मर्न पनि गाह्रो भयो के भन्छन् यी बााउ हतारिँदै बोले मर्ने कुरा गर्नुहुन्न बा तिमी धेरै बाँच्छौ तेरो आमा पनि छैन बाबु निसासेर बोल्न थाले के भो तिमी त छौ नि तेरो बिहे गरेर मर्न पाऊ बाउ भन्दै थिए सुर्ती भुइँमा फ्याँक्दै गर्दा बाउको बुढो शरीरलाई निहाले म अहिले बीएसए गर्दिन भाउ म पढ्छु मेरो चिन्ता नगर्नु पढेर के गर्छस् पढाइको घर गर जानै पर्छ आई पर माई बन्नै पर्छ म आफ्नो खुट्टामा उभिएर तिमीलाई खुसी दिन्छु सुन्यो भाउ म बिहे गर्दिन किन रिसा कि मेरो छोरीको खुशी नै मेरो सबै खुशी हो मेरो उमेर पनि हेर्न त बोली के तलमाथि भइगयो भने तेरो के हालत हुन्छ बाउले मेरो चिन्ता गर्दै सम्झाइरहे म ठुस्स परेर बसे मेरो बोली नै बन्द भयो मलाई तेरो पीर छ बाउ पुनः बोल्दै गर्दा म कुदेर घरभित्र बसेँ रुन मन लाग्यो आमा भइदिएको भए मेरो कुरा सुन्थिन होला जस्तो लाग्यो छाती तलमाथि हुन थाल्यो सास बढ्यो बेसरी रोएँ एक्लै देवलाई सम्झेँ बा मैले तिमीलाई भने नि म अहिले बिहे गर्दिन तिमी बिरामी छौ अहिले धेरै बोल्नुहुन्न मलाई नरुवा छोरी बिहे गर मैले भनेको मान बा भन्दै थिए मैले उनलाई पिलिक्कै हेरे आँखाभित्र बासेका थिए सोचे देवको बारेमा भनिदिऊ एकछिन मौन बसेँ अप्ठ्यारो र लाज लाग्यो अह भन्ने हिम्मत नै गरिन त्यो ते दिन त्यसै बित्यो भोलि चाहिँ पक्कै भन्छु भनेर सोचे दिक्क लागिसक्यो देव पनि आउँदैन मेरो मनलाई बुझ्ने कोही छैन जस्तो लाग्न थाल्यो आफू एक्लिएको मलाई महसुस हुन थाल्यो मेरो जीवन त अरूकै लागि बाँचेझै लाग्न थाल्यो सोचे देवसँग बिताएका यादहरू मात्र बाँकी रहयो अब देव बाँकी रहेन मेरा लागि अर्काको कर्कापले जोड़िएको सम्बन्ध छडिएको हुन्छ किस्मतले भेटेका सम्बन्धहरू युगौं युगसम्म अमर हुन्छन् बुझेर पनि के गर्नु यस्तै छ मेरो जिन्दगी अब त लाग्छ यादहरूसँगै रमाऊ र यादहरू सङ्घालेर बाँचौं जो भाग्यमा छ त्यो भागेर नै आफूसँगै आउँछ तर जो भाग्यमै छैन त्यो आएर पनि भागेर जान्छ सानोमा ताते ताते गर्दै हिँड्न सिकाउने बाउले भनेका कुरा पनि ठिकै हो म मा मात्र छु बाउका लागि मेरा लागि बाउ मात्रै आज सोमबार रासन थाप्नु पर्ने दिन घरमै आराम गर्न भनेर म रासन थाप्न गएँ मेरो पालोमा बोरा समाउन दिए चामलको बोरा त बाउको कपडा भन्दा बढी फाटेको परेछ प्रतिनिधिलाई भने नयाँ बोरा साटिदिए दाल र चिनी थाप्ने प्लास्टिक पनि मागे गोपाल दाईले आफ्नो साइकलमा मेरो सामान पनि लगिदिए चामलको बोरा घरभित्र राख्दै गर्दा बाहुले सोधे छोरी तल माग्न भोलि बेलडागीबाट आउँदैछन् केटो राम्रो छ अरे तेरो धने काकाले भनेको अकस्मात बाउका कुराले म अक्कमक्क भए बाउले थापे, मैले वचन दिइसके नाइ नभन्न ना है शरीर थाकेझै भयो केही भन्न सकिन देवलाई सम्झे ऊदेखि खुब रिस पनि उठ्यो कहाँ गयो होला यतिका वर्ष के गर्दै होला खुब रोएँ उसलाई सम्झेर देव यो जुनीमा तिम्रो हुन लेखेको रहेनछ आज म तिमीलाई अन्तिमपल्ट सम्बोधन गर्दैछु चाहे तिमीलाई यसको मतलब होस् या नहोस् तिमीहरू मैले सँगै बिताएका तिब्बलहरू सम्झेर मलाई खुब्रो नमन लाग्छ तिमी त बिल्कुल केटाकेटी जस्तै थियो मैले हेरिदिँदा लजाएर निह्रिन्थ्यौ म म मनम नै आँस्थेँ स्कूल नगई भागेर फिल्म हेर्न जाँदा तिमीले मेरो हात समातेर म छु नि भनेका थियौ खै तिमी आज कहाँ छौ यत्रो भिडमा म तिमीलाई कतै देख्थिन पिकनिक जाँदा खिचेको फोटो अझै मसँग सुरक्षित छ तिमी किन एक्कासीहरू आयो के भयो तिमीलाई देव कहाँ गयो दमक बजार हुँदै बेलडागी क्याम्प जादा, साइकलको पछाडि बस्दा तिमीले लडाएका थियौ मेरो घुँडामा अझै त्यो दाग छ तिमीले तितेपाती माडेर लगाइदिएको अझै बिर्सिएकै छैन देव तिमीलाई थाहा छ दमक छेउको चिया बगानमा हामी घन्टौँ बसेर कुरा गरेको घन्टौँको बातचित पछि पनि लाग्थ्यो अझै केही बात अधुरै छन् कहिलेकाहीँ त खुसी पनि अचानक आउँछ जसरी रातमा बिजुली चम्किँदा छाडेक उज्यालो आउँछ फेरि पूरै अन्धकार सुनेकी थिए प्रेममा युद्ध हुँदैन हुन्छ मात्र योगदान मेरो प्रेममा न युद्ध भयो न त योगदान नै आज थाहा भयो रित्तो शिशी जस्तै रहेछ मेरो प्रेम मैले बैरो भगवानलाई पुकारे समयलाई फर्काउन मिल्ने भए फेरि देवसँग बिताएको पलमा फर्कन चाहन्छु हरेक दिन आशाको किरण बोकेर आउँछ यो बिहानी तर साँझको रातो घामसँगै निराशा बोकेर जान्छ यो मन हराउँछ कति बेला रातो हुँदै दिनुहुन्छ थाहै पाउँदिन रुदा रुदा थोत्रो सिरानी भेज्यो अब कहिल्यै घाम लाग्दैन त्यो सिरानी सुकाउनका लागि बाउ अझै निगाएका रहेनछन् हात छेउ गरेको प्रष्ट सुएँ मेरो शरीर रूपी मुडो खाटमा पल्टेको थियो तर मन कहाँ कहाँ पुग्यो था छैन मन धेरैतिर डुलाएर थाके सारे र कुन बेला भुसु पनि मगर निकाकीको घरमा बजेको रेडियोले मलाई उठायो बिहान भइसकेछ आङ तन्काए बाउ अघि उठिसकेछन् स्फूर्तिको धुवामा मस्त थिए चिसो पानी घटघट पिए जिउ भारी भयो चिया बनाउन चुलोमा आगो सल्काउन थाले दाउरा चिसो रहेछ आगो पटक्कै सल्केन घरभरि पूरै धुवाडारियो किन यत्रो धुवा आँखा मिर्दै बाउ आए आँखा धुवाले पोलेछ बाउलाई केही पनि जवा फर्काइन आगो फोक्न थाले बाउले अलिकति मट्टी तेला हालिदिए एकैछिनमा हुरहरू बल्यो बाउ आफैले चिया बसाए म जर्किन बोकेर पानी थाप्न गाएँ पानी त बन्द भइसकेछ जर्किन लाइनमा राखेर घर आएँ चिया उम्लिसकेछ मरिच कुटेर हाले बाउलाई दिए आज मान्छेहरू आउँदैछन् घर गर सफा गराई बाहु भन्दै थिए मैले हुन्छको भावमा टाउको मात्र हल्लाए बोल्नलाई केही शब्दै थिएन सक्ने भए त आजको दिनलाई लात्ती हानेर पहर भगाउथे तर विवस्थे बाबुकी छोरी हुनुको व्यवस्था बाबुको आदेश अनुसार दिउँसो गोबर र रा रातो माटोले घरभित्र र बाहिर लिथे साँझ पर्दा मात्र सबै काम सकियो नुहाएर भुखारी सल्काए कोइला पटक्कै सल्केन बाँसको चोइटा हालेर सल्काए भात बसाउँदै गर्दा पाहुना आइपुगे बाले भित्रै बोलाए बेलडाँगीबाट आएका रहेछन् बाउसँग गफ गर्दै थिए मलाई थाहा थियो ती मलाई नै हेर्न आएका हुन् मेरो प्रेमको हत्या गर्न आएका हुन् बाउको आवाजले तर्छे, चिया लिएर छोरी भातको भाँडो निकालेर चिया बनाए एकैछिनमा चिया उम्ल्यो चिया बोकेर बिस्तारै पाहुनातिर अघि बढे चिया भुइँमा राखी फनक्क पछाडि फर्के कसैलाई हेरिन् मलाई केटी मन पर्यो पाहुना मध्ये बोलेको कुरा मैले सुनिहालेँ मन मनै सरापे उसलाई समय समयसँगै हिँड्दा देवले कहिल्यै मन पर्यो भनेन उसलाई देख्दै नदेखि म मन परे, मन परे, मन परे रे मन पर्यो भने पुलुक्कै हेरे अनुहार लाम्चो नाक अलि ठूलो र मभन्दा अग्लो मुख पातलो देखिन्थ्यो मलाई पनि छड्के आँखाले फारो गरी गरी हेर्दै थियो जात थर मिल्छ क्यारे अब केका लागि कुर्नु बाबु भन्दै थिए कोठामा बसेर सुनिरहे नाम हर्कबहादुर रहेछ उनीहरू मध्येबाट बोयो घरमा हर्के भन्छन् सात क्लास पढ्दा पढ्दै पड़ स्कुल छाडेर घर बनाउने मिस्त्रीको काममा लागेको छ अर्कोले थप्यो सिपालु छ केटो सुखले पाल्छ तिम्रो छोरीलाई उनीहरू कुनै के कुरामा गलल्ला हाँसे मेरो मुटुमा छुराले कोचे चाहिँ भयो कहिले त्यस्तो भएको थिएन मेरो मुहारमा चमक थिएन तिम्रो छोरी तिम्रो हातमा छ तिमीले हुन्छ भन्यो भने के का लागि ढिलो गर्नु केटाका बाले रक्सेको बोतल राख्दै विवाहको साहितको कुरा अघि बढाए मेरो केही आपत्ति छैन बाबु बोले मलाई पनि यो छोरीको गर्जम गरेर मात्र मर्नु छ चारै पीर लाग्छ मेरो यो छोरी बाहेक कोही पनि छैन बाबुले यसो भनिरहँदा मेरो आँखाबाट आँसु छुए मन छोड़िएको थियो हुटुक्क थुक्नेले मुख सुक्यो नाइ म बिहे गर्दिन भन्न मन थियो बाको अनुहार हेरेर नाइ भन्नै सकिन ना। भाग्यको खेल दैवको लीला सोचेर चित्त बुझाए लौ त अब हामी कुरा पक्का सम्झन्छौं साहित्य हेरेर म खबर गरौंला विदा हुने बेलामा उनीहरूले भने बाउले हात जोड्दै भने साँझमा आएका पाहुनालाई फर्काउनु हुँदैन भन्छन् रात परिसक्यो आज यतै बसे हुन्थ्यो नि केटाका बाले नमस्कार फर्काउँदै बोले अब कुरा पक्का भइहाल्यो बसौँला नि कुनै दिन आज चाहिँ हामी सेक्टर मा बस्छौँ लता है बिदा उयोहरू गए मेरो मनमा एकदम हलचल मचिन थाल्यो मन कहाँ हुन्छ थाहा हुँदो था पनि रहेनछ मेरो दिमागमा पुराना यादहरूले हिर्काइरहेको छ बिर्सन खोजे पनि बिर्सनै नसकिने रात छिप्पिँदै जाँदा म शिथिल हुँदै जान्थेँ जोगाएर राखेका सम्बन्धहरू एकै क्षणमा एकै शब्दले गर्दा टुटेर जान्छन् मौन रहेर हेर्नु बाहेक केही गर्न सकिँदो रहेनछ यो माया पनि अचम्मको मा हुँदोरहेछ कसैलाई दी बाँच्ने औषधि भइदिन्छ कसैलाई पीड़ा र मृत्युको कारणसम्म भनिदिन्छ मुटु जलाएर आगो ताप्न मिल्ने भएमा पनि मुटु जलाउँथे बाहुला सेक्थे उनको निमोनिया कम हुन्थ्यो कि देव बिना हिचकिचाहट निसंकोच बिना स्वार्थ एउटा पवित्र साइना घस्न खोजे तर तिमी त धोकेबाजको निस्क्यौ तिमी गएदेखि ओठमा हाँसो छैन मलाई कस्तो छ भनेर तिमीले कहिल्यै सोचेनौ या भनौ सोधेन हौ तिमी कति समय निठुरिरहेछौ देव तिमी कहाँ छौ खबर मात्र पठाइदिए पुग्छ तिमी त मदेखि मेरो प्रेमलाई लत््याई टाड़ा भइदियो तर मेरो माया उत्तिकै छ तिमी जहाँ भए पनि खुसी रहनु थाहा छ तिमीलाई मेरो विवाह हुँदैछ म पनि बेहुली हुँदैछु हरेक साँझ तिम्रो पर्खाइमा बसेकी हुन्थे तिमी आउँदैनथ्यौ तर तिम्रा यादहरू मेरो दैलामा आएर ढपटकाउँथे म दौड़ेर दैला छेउमा गएर हेर्थे तिमी हुँदैनथ्यौ तिम्रो पर्खाइमा बाँकी दिन गन्दै कैयौं सास बिताएकी छु मेरो मन निराशाले भरिएको छ मेरो मनले सधैँ एउटै सपना देखिरहन्थ्यो तिमीसँगको सामिप्य र प्रेम आज हुरी आयो एकै पलको बतासले मलाई उडाएर टाढा लैजाँदैछ सायद एउटा समाप्तितिर ते कहिल्यै नफर्कने गरी कुनै दिन भाग्यवश तिमीसँग भेट भयो भने सोध्नेछु मलाई र मेरो मायालाई किन लत्यायो देव जिन्दगी रित्तु भए चाहिँ लाग्यो सबैलाई खुसी राख्नमा व्यस्त भए तर जो आफ्ना थिए उनीहरू कहिल्यै खुसी भएनन् सानो हुँदा म पनि ठूली हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो कहिले ठुली हुने होला भन्दै सोच्थे आज ठुली पनि भए तर सपनाहरू कुहाएर ठुली भए चर्किएको मन बोकेर ठुली भए लाग्छ सानोमा भाँडाकोटी खेल्दा फुटाएका भाँडाहरू नै ठिक थिए ठुली हुनु भनेको त बोझ हुनु रहेछ त्यहाँ सपना थिएन कम्तीमा रमाएर खेल्थे मेरो जीवनको उमङ्ग भेट्थे सम्बन्ध विश्वास अनि मनलाई एक्लोपनको आभास गराउनुलाई नै प्रेम भनिन्छ सायद तिमीबाट पनि यही कुराको आशा गरेकी थिए देव तर मेरो आशा एउटा सपना चाहिँ बनाइदियो तिमीले पूरा नहुने सपना सजाउँदा मन त सिसा फुटे फुट्ने रहेछ के नै रहेर अनिदो आँखामा आनन्दको निद्रा भर्ने सहाराविहीन जिन्दगीको सहारा खोज्ने अभाव विरूद्धका सपनाहरू पूरा गर्ने हरेक पटकका मेरा संघर्षहरू किन हारमा मात्रै पुगेर टोङ्गिन्छन् देव कुनै दिन यी सबै प्रश्नको जवाफ दिनुपर्नेछ तिमीले जीत यो खोज्नको एक छाप्रामा बन्द छु मेरो इच्छा र मर्म कसले बुझ्छ र एक दिन मेरो यो छाप्रामा आएर हरेक चिजलाई सोध म कसरी एक्लै एकान्तमा बन्द कोठाभित्र निसेकी छु भनेर श्रुतमा अहिले तपाईँले सुन्नुभएको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन हो यसको बाँकी अंश वाचन लिएर कार्यक्रम श्रुति संवेकमा तपाईंलाई फेरि स्वागत छ श्रुति सम्भेक तपाईँ उज्यालो रेडियो नेटवर्क देशभरिका विभिन्न रेडियो स्टेशन सँगै सुनिरहनु भएको छ उज्यालो अनलाइन श्रुति हामी श्रुति संवेगमा रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन सुनिरहेका छौ अब यसको बाँकी मैले के के केही भने केलाई खुसी भन्छन् केलाई दुखी भन्छन् अह मलाई थाहा छैन मङ्सिर दस गते विवाहको साइद जुरेछ सा। अबको एक महिनापछि मैले आँखा बन्द गरे, लामो सास फेरे, बारुलाको गोलाबाट माउरी निस्केजे एक हुल आइमाईहरू हुरहरू आए टपरी लगाउने पात जंगल जान लागेका रहेछन् बाउले सबैलाई भनिसकेछन् म छक्कै परे बाउ भन्दै थिए बेहुला बेहुलीको लुगाफाटो किन्नुपर्नेछ छोरी भनेको यस्तै हुनुपर्छ आइमाईहरू कुरा काट्दै थिए मैले त कुरै बुझिनँ तिम्रो बिहे हुने सरस्वती दिदीले भावुक हुँदै भनेन् सरस्वती दिदीको बिहे भएकै छैन जब मैले दिदीलाई देखेँ आज पनि उस्तै देख्छु दिदी तिमीले चाहिँ किन बिहे नगरेको बिहेको कुरा सोध्ने बित्तिकै उनी टोलाइन् कतै हराए चाहिँ मेरो भाग्यमा बिहे गर्न कहाँ लेखेको छ र नानी उनले भनेन् किन के की भयो अरे दिदी बिहे गरेकी थिए सायद मैले कुनै पाप गरेकी थिएँ होला दैवले भत्ताभङ्ग पारिदियो मेरो घर अहिले यही भनेर चित्त बुझाउँछु दिदीले बिहे गरेकी थिए भन्दा अचम्मय लाग्यो अनि खोइ त मैले सोधेँ बिहे हुनुभन्दा ठीक एक महिना अघि हाम्रो चिना हेर आएका थियौं हाम्रै गाउँका रेग्मी पण्डितले भनेका थिए अरे यो बिहे नगर्नु अनर्थ हुन्छ सुरुमै मलाई बाबुले यो कुराबारे केही भनेन यस्तो कुरामा विश्वास गर्नुहुन्न भनेर हाम्रो विवाह गरिदिएका रहेछन् बिहेपछि शुरूमा अत्यन्त खुसी थिएँ उमेरले मभन्दा पाका थिए बुढा औसी म शान्तका दिनसँगै सुतेका थियौ भुसुक्क निदा छु म राती कति उठेर बाहिर गएछन् उनी थाहा पाइन राति निद्रामै हिँड्दा हिँड्दै खै कहाँ पुगेछन् कसैले थाहा पाएनन् तीन दिनपछि उनको लास सामा खोलामा भेटियो यसरी सकियो मेरो विवाह एक वर्ष नबित्दै पिदुवाए त्यसपछि बिहे गरिन सरस्वती दिदीको कुराले मन अमिलो भयो आँखाभरि अतीतका आँसु थिए दिदीलाई मैले केही भन्न सकिन म चुपचाप रहे आफ्नो कर्मको फल पग्नु पर्दो रहेछ कर्मले डोराउने रहेछु जीवन किन भगवान्ले पनि गरीब र निमुखासँग खेलवाड गर्छन् मैले विवाहकोले बाउलाई शान्ति मिल्दै थियो लुगा कपडा किन्न पथरी बजार जान आग्रह गर्दै थिए बिहिबार हाट बजार लाग्छ बिहिबार नै किनमेल सक्ने कुरा थियो बाउको बिहिबार हाट बजारबाट फर्किएपछि बाउले रातो साडी देखाउँदै दे भने यी हेर् त लुगा कपड़ा पनि तयार भइसक्यो अब विवाहको सबै कुरा लगभग तयारी भइसक्यो मैले चुपचाप बाउको कुरा सुनिरहे त खुशी हुन्छ छैन छोरी बाउले फेरि त्यही कुरा सोधे म चुपचाप नै रहिरहे खुसी छु कसरी भन्नु खुसी छैन भन्दा त्यो बुढोबाउको मन दुख्ला बाउले त मेरो नयाँ घरबार होस् भन्ने चाहेका थिए उनको सोच नराम्रो थिएन तर मलाई लाग्यो घर केवल ढुङ्गा र माटोले मात्रै भन्दैन त्यहाँ भरपर्दो एउटा छानो चाहिन्छ मायाको सुन्दर बगैँचा चाहिन्छ मेरो मन एकातिर थियो सम्बन्ध अर्कोतिर हुँदै थियो शीत का थोपा जस्ते टीलपील भर आंखा तप्प खे आंसू पोस्ते एकमुट्ठी साहस बटुले कसैप्रति जीवन समर्पित करते थे भोलि जंत आउने दिन मंदा धेरी खुशी थे बहू म बहू को जीवन बाड़ी थे बहू को मया बा अलगिदे थे मन बानी बिस्तार बिदाई दिए बासले बारे छाप्रो खर को छाना रातोटो लिपि भित्ता चीटिक्क सजी थी बीह रमझम रमा आईमाईहिलाई न्याई थी कोई रोटी पका थे कोई मस्किंद थे मचमधुमती एक्ल बसि कसईसंग सोचाई मिलते कसैसंगरा मिल रंग बोल मन लगे मैं एक्ल इस भीड भिता को एकांत में जिंदगी को परिभाषा खोजे थे रात भर पटक्क निद्रा पड़ेन भोलि को जिंदगी समझे रात बिर्से बहु को दम रेवला बिर्सन सकिन सूर्य अंध्यारो लखेटे बिहान भो विवाहको दिन सबैजना आफ्नो काममा व्यस्त र मस्त थिए कसैलाई कोहीसँग बोल्ने फुर्स समय थिएन आँगनमा जग्गे अनि ध्वजा पताकाले झकी झकाउ पारिएको थियो केराको घरी होमालले खाल्डोतिर फर्काइएको थियो बाउलाई कति फुर्ती आएको ध्वजा पताका पनि किनेछन् मरिच हालेर तातो पानी खान नसक्ने बेला बाउ ऋण गरी गरी मलाई विदाई गर्दै थिए बाउको त्यो खुसीमा खुसी नै थिए म तर मैले यो घर र बाउलाई चटक्क छोडेर जानुपर्छ भन्ने सोच्दा चिसो हुन्थ्यो मन मलाई बिहानै नुहाउन लगाए कसैका लागि एउटा खेलौना जहीँ चिटिक्क परेर ब्याउदिलो बेहुली भइदिनु थियो म बेहुली हुँदा सबैभन्दा धेरै खुसी थिएँ मेरा बाउ मलाई लिन आउने केटो खुसी सकि छैन थाहा छैन तर मेरा लागि धेरै चिन्ता गर्ने र आज म टाढा हुन लाग्दा खुसी हुने ऊ बाउ नै थिए च्यास्या गर्थे ओछ्यान परे तातो पानी दिने पनि कोही छैन मन मनमा नै भने बाउ तिमीले जानी नजानी आफ्नै खाल्टो खन्यौ मन कमजोर भएपछि बर्र आँसुका थाल्थे आँखाले मनभरि अनेक कुरा मडारिन थाले आफैलाई मट्टी तेल खनाएर जलाउँझै लाग्यो फेरि बाउको अनुहार सम्झे बाउलाई सम्झिने बित्तिकै बाउ टुप्पलुक्क आइपुगे कराए त यो त अझैसम्म कोठामै पो रहेछ बाउको खुसीकै लागि मैले तयार हुनुथ्यो मनलाई कठोर बनाए दुलै घर म सिँगारिएकी थिएँ घर पनि चिटिक्क सिँगारिएको थियो वरिपरि साथीसँग र छिमेकका मान्छेहरूले घेरेका थिए जन्ती आइपुगे बाहिरबाट आएको कसैले आवाज सुने घरकै मुनितिर डिलको छेउमा केराको खम्बाको गेट बनाइएको थियो छेउछेउमा तामाको गाग्रीमा फूल हाली कलश बनाएर सजाइएको रहेछ सबैजना त्यही गेटमा झुम्बिन गए रातो कपडामा सेता अक्षरमा शुभ विवाह लेखिएको थियो म अचम्भित थिएँ मेरो विवाहमा बाउले कति दुःख गरेछन् कसले बनायो होला त्यो तुल कसलाई सिँगार्न भने होला नि त्यो गेट मन मने भने मेरा बाउ साँचै देवता हुन् ससना केटाकेटी खूब मजा उन्न गेट वरीपरी आवाज सुनेर बाहर को सब गतिविधि ऐसिहा दमा बाजा कोी को आवाज कांचमय आर रोको आवाज ने मरर का संग टी दजा को, को, को आवाज संगे मेरे मूटू भाई जोड़ जोड़को डर थियो मनमा किन डरेको थियो आफैलाई थाहा थिएन कता कता सपना जस्तो लागिरहेको थियो म झस्के बाहिरबाट आएको आवाजले बाहिर कोही बोलेको थियो बेहुलीलाई बाहिर ल्याउनु पर्यो बिस्तारै मलाई डोर्याउँदै बाहिर निकाले अनुहारबाट खुन चुइला चाहिँ भयो पानी पानी भए म ला चले मगर निकाकीले सिकाएकी थिइन् बेहुली भएको बेलामा बिस्तारै हिँड्नु घुम्टोले मुख छोप्नु कसैको मुखमा सिधा नहेर्नु कुन्डी के के सिकाएकी थिइन् अरू त बिर्सेछु उन्नी मेरी आपने काकी न उनी मैं आपने छोरी चाह म औधी मया कर मगर नहीं भेपी मन को साफा छ मगर काका चाह अ रक्सी पीछे बबूला आपने परिवार समझा काकूल उपकार करे काक ने सीकाएन मानेन छड़के आंखा येन मनलागो आईमाईकआप में काने खुशी करते थे कोई चुपचाप हे रहे थे कुरा करने मेरे क्रा कर जस्त बाउ सेतो फेटा टाउकोमा बाँधेर हात जोड्दै घरि ओल्लो छेउ पल्लो छेउ गर्दै थिए मलाई माला समाउन दिएपछि पुरोहितले बोले अब बेहुलीले बेहुलालाई माला लगाइदिनु पर्यो पुरोहित हतार हतारमा थोत्रो किताबको मन्त्र बट्याइरहेका थिए बेहुलालाई माला लगाइदिने भन्ने सुन्दा मनच्वास् भयो हातमा माला एक गाग्री पानी उचाले झिङ्क अरौं लाग्यो थरेर हात काँपे अब मेरा सम्पूर्ण जीवन समाप्त भए चाहिँ लाग्यो भावन्न रिङ्गटा लागेर आयो बेहुलाको अनुहारतिर हेर्न नै सकिनँ जेन तेन मैले उसको घाँटीमा माला छिराएँ जो हिजो बेलुकादेखि खाना खाएकी थिएन बेलुका मन मरेर अनि बिहानदेखि केही खाना नदिएर खाइन काकीले हात चमातेर भित्र लगेन् खाटमा पल्टे सास रो केला भयो चिसो पानी मागेर घटघट पिएँ एक हुल केटीहरू बारहार्ती कोठामा छिरे कसैले हातमा चुरा लगाउन थाले कसैले मेहन्दी कसैले अनुहार सिँगार्न थाले अब म पुरै बेहुली भएँ फेरि मलाई बाहिर ल्याएर विवाह मण्डपमा बसाइयो कसैले श्लोक भन्न सुरु गरेछन् आइमेहरू बट्याउँदै थिए बारूको छेउछेउ बसिहाले कोइली सासूले भात दिन्थिन् पिपलपाती चोइली कपाल कोरीबाट कपालभरि लिसो बजेले तिउन थिन डाडु मात्रै चिसो आँगनको अर्को छेउमा बाजाको तालसँगै नाच्नेहरूको पनि कमी थिएन उफ्री उफ्री नाच्दै थिए केटाहरू मण्डपमा हामी लगनगाँठमा कसिँदै थियौं लगनगाँठो कस्दा जनै सुपारी भुइँमा खस्यो सबैले अशुभ भएको महसुस गरे तर बोली कसैको आएन म अक्कमक्क भए मण्डपमा तीन फन्को घुमेपछि थाहा भयो सिन्दुर हाल्ने बेला भएछ म सिउँदो छुट्याउन पनि जान्दिनथे सिन्दुर हाल्ने बेला पुरैत भन्दै थिए माइतीले हेर्नुहुँदैन बेहुलाले मेरो सिउँदो बारिदिए अरूहरूले रूमाल खोजेर सिन्दुर छोपिदिए कन्यादान गर्दै गर्दा कालसिंगे बाको श्लोकले मन नै थामिएन भित्रदेखि छ बलेसीमा आउन फुको केस भोको पेट कन्यादान देउन मेरो विवाह हिन्दू रीतिरिवाज र परम्परा अनुसारै हुँदै थियो मलाई लाग्यो अब म बाउकी छोरी रहन म रोएँ छड़के परेर बाउलाई हेरेँ उनका आँखा पनि रसाएका थिए श्लोकहरू गुन्जिरहेकै थिए बिहानै र बेलुका जलुकाको तिउन् मेरा माइती दुखी थिए केको दाइजो दिउन् गाई वनमा जसङ्ग मनमा जसको लहना त्यसैको गहना सिन्दुर पर्यो माथमा गाई चर्न गए मथुरा बनमा के के हुन्छ थाहा था छैन था था मनमा विवाह शक्क्य मलाई विवाह गर्ने बेला भाइ छ विदाई गर्ने बेला भएछ बाउ विदाई गर्न तम्सी पुक्क फुलेको थियो उनको मुख हातगोडा पनि सुन्डिएका थिए दिनभर के खाए खाएनन् थाहा छैन अरू दिन दुई तिन पटक मरिच पानी खान्थे तिनै बाउ आज आफूलाई एक्लो बनाएर मलाई विदा गर्दै थिए विदाई गर्नु अघि बाउले बेहुलाका बाउसँग के के खासखुस गरे अनि म नजिकै आएर कानमा फुसफुस छोरी राम्ररी घर गरी खानु मेरो पिर नगर्नु अब तेरी आमाले आशिक दिन्छे मलाई म अझै धेरै बाँच्छु बाउका कुराले म निकै रोएँ टाउको ठोक्की ठोक्की मन रुन ला मन लाग्यो मलाई अघि बढाएर कमिजको फेरले मुख छोपेर बाउ फर्किए मेरो मनले मानेन अलि अगाडि पुगेपछि फर्किएर हेरे अनायास म रुँदै कराएछु बाबु टु शङ्खको आवाज सुनियो लासदेखेको त राम्रो साइद हो बेहुलाका बाउ अर्थात अब मेरा ससुराबा भन्दै थिए फेरि लामो शङ्खको आवाजले मेरो मन खिन्न भयो बेहुलालाई पुलुक्क हेरे सुपारी को कुर्का चपाऊँदनी एट फुच्चे केटा लस लै जाता बाटो में फैको को पैसा टिप्द रहे केटा सोधे ए भाई को मरेको, को फुच्चे मैं फुलक्का हे देव को आम देव को आमा मैं रिंगटा लगे मेरे मन में हजारो सपना चिहान बनो मे बेसरी रुन मन लगे म निरर्थक भारे ठूलो टूलो हेन्न बाहे कही थे मन में अनेकौ प्रश्न हिर्काउन थालियो म था गलिशे आत्मा शांति पाओस् मन में श्रद्धांजलि बेहुलाको घर आइपुगेछ जसलाई आजदेखि मेरो घर भन्नुपर्नेछ घर सजाइएको थियो हाम्रो भन्दा अलि राम्रो थियो मलाई बिस्तारै घरभित्र लगे दैलाको सियोसँगै मेरा साना खुट्टा बिस्तारै घरभित्र पसे अनौठो लाग्यो साथी डर पनि साथ चासूलाई डोग्न लगाए सिकाए अनुसार अरू के के गरे मलाई यादै छैन खानामा के दिए कुन्ने यादै भएन खाएपछि सुत्ने बेला भयो एउटा कोठामा राखिदिए थकाइली भुत्ुक्कै भएकी थिए सुत्न मन थियो लाज लाग्यो भित्तोमा अडेस लागेर बसिरहेको रमेश दिवालीको उपन्यास छाप्रो नम्बर पचपन्नको पाँचौं श्रखला आज गंगाको बिहा भएर उनलाई श्रीमानको घरमा भित्राइएको छ र बाटोमा एउटा लास देखेर उनले आइन् र देवको आमाको लास देखेपछि उनी अन्य मनस्क अवस्थामा पुगेकी छिन् अब के होला त अर्को साता रमेश दिवालीको उपन्यास छाप्रो नम्बर पचपन्नको छैठौं श्रृंखला लिएर आउनेछौ आजलाई श्रुति सम्वेक यति नै प्राविधिक साथी संघ विष्ट र म अच्युत किमिरी आजको श्रुति संयोगबाट विदा हुन्छ नमस्कार